अभिव्यक्तिको अर्को माध्यम उद्गार यस्तो पहाड़मा छु जुन पहाड़को फेदी चराहरू पनि गुलेली खेलाउँछन् म यस्तो पहाड़मा छु जुन पहाड़को फेदी मुनि चराहरू पनि गुलेली खेलाउँछन् यो उताउलो पहाड कुखुराको चल्लाहरू पनि मान्छेको काखमाथि गुण बनाउन थाले जबकि मलाई सड़क पनि गुण झैं लाग्छ जबकी मलाई सड़क पनि गुण झैं लाग्छ जहाँ चल्लाझै लाग्ने मान्छेका बच्चाहरू भोकै सुतिरहेका छन् यो बेसुरा पहाड़मा यो बेसुरा पहाड़मा कोइलीहरू पनि बेसरी भुक्छन् बरू कुकुरहरू सुमधुर भाका हाल्छन् यस्तो लाग्छ कि शहरको कुनै डिस्कको थेकमा नारायण गोपाल गीत गाउँदैछन् यस्तो छ यो दुखी पहाड यस्तो छ यो दुखी पहाड जहाँ अंगारले भित्ता कोरेर मुखबाट पत्थर ओकल्नेहरू पारिजात बनेका छन् मानौ ती कोमल फूलहरू पनि काडा हुन् मानौ ती शिरिषका कोमल फूलहरू पनि काँडा हुन् अचेल मलाई नदीसँग पनि डर लाग्छ किनकि माछाहरू समेत माटोमाथि पौड़न थाले यो अनौठो पहाड़मा घोडाहरू पनि घडीझै भाग्छन् अनि घड़ीहरू भित्तामा घाँस चपाइरहेछन् अनि घड़ीहरू भित्तामा घाँस चपाइरहेछन्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 नेपाली साहित्यका विविध विधाका बारेमा कुरा गर्छौं आजका अतिथि हुनुहुन्छ दिल निशानी मगर उहाँको रस्ती भनेको ताराखोला बाग्लुङ हो उहाँ साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ कविता लेख्नुहुन्छ संस्मरण लेख्नुहुन्छ गीत पनि लेख्नुहुन्छ समसामयिक लेखहरू पनि लेख्नुहुन्छ राजनैतिक टिप्पणी पनि खरो खो गर्नुहुन्छ युवा प्रतिभालाई आज हामीले कार्यक्रम उद्धारमा स्वागत गरेका छौँ प्रिय आवाज जसलाई मैले जीवनको लामो समयसम्म सुनेर बिताए आज त्यस्तो आवाजको प्रत्यक्ष साथमा एउटा मायामा सहानुभूतिमा अगाडि बसेर रेडियो पाल मार्फत यसरी उपस्थित हुन पाउँदा सायद खुसीको सिमाना पहिलो पटक धेरै नै लागिसक्यो यसभन्दा अगाडि मलाई त्यो विघ्न खुसीको महसुस सायद मैले अहिलेसम्म गरेको छैन जस्तो लाग्छ तपाईँको आवाज मैले बचपनदेखि युवा अवस्थामा दुःख पीड़ा सङ्घर्षको समय अथवा सृजनशील हुने मेरो जुन अवसर मौका र उमेर थियो त्यो सन्दर्भमा तपाईँको आवाजहरूले चाहिँ मेरो जीवनलाई मेरो व्यक्तित्वलाई विकास गर्नलाई मेरो साहित्यिक मनलाई विकास गर्नलाई धेरै ठुलो योगदान पुर्याएका छन् म एकदमै एक खुसी र भावुक छु आज दिल निशानी है हजुर घरमा बा आले नाम त अलिक फरक थियो यस्तो मेरो घरमा चाहिँ दिल बहादुर हो मैले चाहिँ अब यो बहादुरलाई अलिकति छोटो बनाऊ जस्तो लाग्यो त्यसकारण मैले यसलाई चाहिँ निशानी बनाएँ फेरी बीचमा हामी लेख्ने मान्छेहरू अथवा साहित्यिक प्रतिरूचि हुने मान्छेहरूलाई चाहिँ एउटा छोटो नाम साहित्यिक नाम राख्ने प्रचलन त्यो समयमा अलिक धेरै नै थियो त्यसकारण कतिपयले अविरल राख्थे कतिपयले निशानी राख्थे कतिपयले विभिन्न बिम्बात्मक नामहरू राख्ने जो प्रचलन थियो कक्षामा स्कूलमा पढ्ने बेलामा मैले चाहिँ नौ कक्षामा मेरो नाम बहादुर नै थियो दिल बहादुर सेरबुजाओमा मगर हो पछि म दस पास गर्ने र अब एसएलसी को सन्दर्भ आयो त्यसपछि मैले यसलाई चाहिँ निशानी म चाहि निशानी फेरि यो एउटा गीतबाट प्रभावित छु म वीरताको चिनो लाउरेको निशानी त्यसकारण मेरो बुवा हजुरबुवाहरू पनि लाउरे एउटा पृष्ठभूमिबाट हुनुहुन्थ्यो त्यसकारण चाहिँ मैले आफ्नो नाम यो सन्दर्भमा राख्या हो भनेपछि अलिकति साहित्यिक मन बनाएको रेडियोकै आवाजले हो त रेडियो बाहेक त यो मनलाई साहित्यमा ढल्काउने र साहित्यिक सामग्रीहरू पढ्ने हामीसँग कुनै त्यस्तो माध्यम नै थिएन होइन अहिले पनि सायद दूर दराजमा हामी जब सदरमुकामबाट कता पर्यो सदरमुकामबाट नजिक नै भए पनि अहिलेसम्म त्यहाँ पत्र पत्रिकाहरू साहित्यिक रचनाका कृतिहरू त्यति सहजै उपलब्ध हुन सक्दैनन् हजुर हजुर मलाई अहिले पनि के लाग्छ भने सदरमुकामका निश्चित स्टेशनरीहरू बाहेक त्यहाँभन्दा बाहिर बाहेक मलाई लाग्छ ती पुस्तकहरू ती साहित्य कृतिहरू पुग्न सक्दैनन् त्यस कारण यो सन्दर्भमा चाहिँ नेपाली परिवेशमा रेणु नेपाल पहिले पन पन पनि थियो अहिले पनि छ मलाई लाग्छ म गाउँ गइसकेपछि मलाई धेरै विभिन्न मिडियाहरू पढ्न मन लाग्छ तर मसँग त्यो आध्यात्मिक रूपमा प्राप्त नभइसकेपछि रेडियो कहाँ पुरानो रेडियो म चाहिँ खोज्नतिर लाग्छु अनि कतै बाजे सुत्ने बिस्ताराको आडमा कतै रेडियो भेटिन्छ अनि रेडियो सुन्ने गर्छु म पनि अहिले पनि म गाउँमा हो एउटा हुर्केको प्रतिभालाई भेट्दाखेरि हामीलाई पनि असाध्यै खुसी लाग्छ नि यस्ता लुकेका प्रतिभाहरूलाई कहाँ हुनुहुन्छ होला हामी पनि खोजी खोजी ल्याऊ भन्ने ध्य चाहिँ हाम्रो पनि मलाई चाहिँ कहाँनिर एकदमै खुसी लागेको छ भने रेणुपालमा त्यतिखेरका श्रोताहरूले सायद कहिलेकाहीँ एक दुईवटा कविता अथवा कहिलेकाहीँ केही गीतको फरमाइसको सन्दर्भमा नाम सुनेका हुन ना सक्छन् र त्यो नाम आउँदाखेरि चाहिँ गाउँभरि स्कूलभरि कक्षाभरि सहरहरूले पनि होइन हेल्प पोस्टका अयवहरूले पनि विभागहरूले पनि आज फलाको नाम आएको थियो भन्ने एउटा एउटा तरङ्ग हुन्थ्यो रेणु नेपालको अहिले पनि छ त्यो स्थितिमा त्यो खालको श्रोता त्यो खालको सृजनशील व्यक्तित्व विकास गर्ने सन्दर्भमा आज रेण नेपालको अवलोकन अनि हजुर जस्तो एउटा हामीलाई उत्पेर दिने आवाजको नजिक र खास गरी रेणु स्टुडियोमा आएर बोल्न पाउँदा जीवनक्रममा धेरै राम्रो कामहरू पनि गर्दै आइएको रहेछ जस्तो पनि लाग्यो <laughs> <laughs> मलाई तपाईँ लेख्नुहुन्थ्यो र न तपाईँकै सिर्जनाले यहाँ ल्याइपुर्याएको हो नि त तपाईँ लेख्नुहुन्थेन भने तपाईँ र हाम्रो चिन्हानै हुन्थेन नि त यसको श्रेय खास गरी यो साहित्य प्रति रूचि लगाव बढ़ाने को निम्ती मदद करने कविता कस्त कविता का हरफहर कसरी गठन कर सब तप का आवाज दिल जी आ, मैं दिलजी कविता सुना मैं छाया जिस छोड़ा भाई समय अगा म नेपालमै भएर पनि आमासँग भेट हुन सकिरहेको थिएन दुई तिन वर्ष जति लुकेको छाया जस्तो छोरा भनेर लेखेको थिएँ मलाई तेल घसेका मेरी आमाको हातहरूमा डाले घाँसको काँडा भिजेपछि मेरी आमा सोच्दी हुन् छोरा र काँडा बिजमा कुनै अन्तर रहेनछ मलाई ताते ताते सिकाएका मेरी आमाको नाङ्गा पाइतलहरूमा गोरेटोका ढुङ्गा ठोक्किदा हुन् अनि मेरी आमा महसुस गर्दै हुन् ढुङ्गा र छोरामा पनि खासै ठुलो अन्तर रहेन एकली बुढी आमालाई भित्ताको आफ्नै छाया हेर्न लगाएर म उज्यालो सहरमा एक कपी फोटो खिच्छु मनको जलन खिच्दै आमा गम खाँदै हुन् छोरा र छायामा पनि मनको जलन खिच्दै आमा गम खाँदै हुन् छोरा र छायामा पनि धेरै अन्तर रहेनछ च्यातिको चोली सम्हाल्दै मेरी आमा भन्दी हुन् चोली र म त उस्ते उस्ते छाया जस्तो छोरा यहाँले यो कवितामा आमालाई सम्बोधन गर्नुभएको छ जुन बेला आमासित टाढा रहनुभयो आमाको मायाबाट विमुख रहनुभयो सन्दर्भ चाहिँ के थियो मेरो आमाको एक्लो छोरा जन्माउने सपना पनि देख्नु भएन चाना पनि पाल्नु भएन मनै उहाँको निम्ति काफी थियो एउटा छोरा यद्यपि मेरा दुईजना बहिनीहरू छन् र मलाई धेरै नै माया गर्नुहुन्थ्यो मेरो आमाले धेरै नै माया गर्नुहुन्थ्यो यद्यपि जीवित हुनुहुन्छ अहिले पनि उहाँ धेरै माया गर्नु हजुर एकदमै माया गर्नुहुन्थ्यो तर समय परिवेश कालखण्ड राजनीतिक उदार आएपछि साथीहरूको लै लै भनौँ अथवा खालको ग्रामीण परिवेश दुर्गम परिवेश कसैले चेतना दिने ठुलो जमात पनि नभएको एउटा यस्तो ठाउँ गाउँमा चाहिँ म सशस्त्र युद्ध सायद माओवादी वैचारिक हिसाबले मा भन्दा पनि म त्यसमा संलग्न भए संलग्न भएर मैले चाहिँ लाग्दाखेरि मेरा ते ते मेरो आमा मूर्षित हुनुभयो मूर्षित हुनुभयो किनभने उहाँले त्यो कुराको कल्पना सायदै गर्नुभएको थिएन र पढ्दा पढ्दै त्यो दिन ठुलो हिउँ पनि राखेको थियो मेरो घरभन्दा बाहिर सबै चारैतिर पहाडहरू पहाडहरूमा कुनै पनि रुख रुख जस्तो देखिन् नथे सबै हिउँले ढाकिसकेको थियो तर म त्यही दिन घरबाट निस्किए सामान्यत हिउँमा बच्चा अथवा पन्ध्र सोह्र वर्षको मान्छे हिँड्दाखेरि मर्छ भन्ने सबैलाई लागि नै तर म त्यत्रो धेरै पहाड़हरू हिउँको पहाडहरू छिचोलिएर गएँ र संसारको कुनै माध्यम थिएन कि म यो ठाउँमा आइपुगेँ भन्ने होइन अनि त्यत्र पहाडहरू हिउँका बाटोहरू छिचौ लिएर जाँदा उहाँले सायद म जीवित फर्किन्छ वहाँ कुन अवस्थामा छ भन्ने कुनै कल्पना गर्नुभएको होला तर वर्षपछि म आएँ आउँदाखेरि उहाँले चाहिँ तिमी त एकदमै काँडा जस्तो रहेछौ है एकदम तिम ढुंगा जस्तो रहे हृदय नो च्याती मेरो चोली तिम्रो मन ये लगो मई मैं सोच को थे कि मेरो दूध मेरो काख को बच्चा ये कठोर ढुंगा होला, भन्नु मैले सोचेको थिएन म जङ्गलमा मेलापात गर्न जाँदाखेरि मलाई पाइतलामा काँडाले कोप्थ्यो पत्थरहरूले हान्थ्यो लाग्थ्यो मलाई मेरो छोराले प्रहार गरिराखेको छ तर तिमी आयो भन्नुभयो एउटा गाउँले लवाजमा यस्तो कुराहरू गर्नुभयो अनि म अत्यन्तै लामो समय मेरो वाक्य पनि मेरो उच्चारण हुन सकेन उहाँको त्यो प्रस्तुतिले गर्दा उहाँको सामान्य लवजको प्रस्तुति गाउँले लवजको त्यो किसिमको प्रस्तुतिले मलाई अत्यन्तै ते छोयो होइन कति वर्ष पछि फर्किनु मैले अघि बढ्छौ भने तर त्यो महिना हुनुपर्छ सायद नौ महिना जति हुनुपर्छ जनयुद्धमा लाग्दाखेरि पनि कापी कलम त बोक्नुहुन्थ्यो होला जनयुद्धमा लाग्ने र नलाग्ने भन्दा पनि यसको परिभाषालाई अलिकति व्यापक रूपमा भन्नुपर्छ जस्तो लाग्छ किनभने हिजो जनयुद्धमा मान्छेले यसलाई शस्त्रयुद्ध पनि भन्छन् बन तर हामीले जनयुद्ध भन्ने बन, पनि भन्ने प्रयोग गर्छौँ सबै गाउँहरू पहाड़हरू टाकुराहरू ढुङ्गा माटो रुख सबै एउटा बिम्बात्मक रूपमा माओवादी नै थिए भन्ने लाग्छ मलाई त्यो सन्दर्भमा त्यस्तो जटिल अवस्थामा एउटा दिल निशानी मगर अथवा रामे श्यामे अथवा जो कोही त्यहाँ जानु त्यो कुनै आश्चर्य नौलोको विषय थिएन त्यो एउटा चाहिँ माहौल अथवा परिवेश त्यस्तो थियो हाम्रा छिमेकीहरू हाम्रा साथीभाइहरू यसरी अभावको बीचमा गुजिनु पर्ने जो अवस्था छ यसको कुनै कारण छैन त यसको कुनै सोल्युसन छैन त वा केही के चीज न चीजले चिजले यसमा खराबी उत्पन्न नगरेसम्म यस्तो राष्ट्रको नागरिक यस्तो हुन्छ त जस्तो लाग्थ्यो मलाई अनि रान्तिप्रति चेतनाको विकास त गर्यो तर रान्तिप्रति चेतनाको विकास व्यक्तिहरूमा भए पनि यति दिनमा चाहिँ साहित्य र सङ्गीतको अलिकति चाहिँ इच्छा छ भनेदेखि त्यसले फेरि अर्कै मोड लिँदो रहेछ होइन मान्छे त्यति हिंसक पनि हुन्न रहेछ त्यति अराजक पनि हुनरहेछ होइन प्रस्तुति बस्दा मान्छेले अङ्गाल्छ हरेक तर साहित्यिक मन सङ्गीतको मन भनिसकेपछि कस्तो हुन्थ्यो भने युद्धमा जब म नजिक देख्थेँ जस्तो तर त फेरि सबैको चेतना त्यस्तो हुन्थेन केही साहित्यिक मनमिल्ने साथीहरू पनि थियौ हामी म पनि अब अलिकति रुचि राख्ने होइन अनि एउटा लडाकु होइन बझाङ दार्चुलाबाट गाको उसले सामान्य यो यो भाषा पनि बोल्न नसक्ने बडाउ अरु अरू अर्कै किसिमको यो कर्णालीतिरको भाषा बोल्ने त्यस्तो मान्छे धेरै जिल्ला डाँडा पार गरेर त्यहाँ गएर एउटा हतियारसँग हिँटिराखेको छ होइन उसको एउटा कुनै प्रभाव छैन नि मलाई लाग्थ्यो खासमा कसरी मान्छे यसरी साँच्चीकै यसरी परिवर्तन हुनसक्छ कसरी साँच्चीकै यसरी आउनसक्छ कसरी साँच्चीकै ऊ मर्न तयार हुनसक्छ भन्ने मलाई लाग्थ्यो अनि के उनीहरूले साहित्य बुझेका होलान् सङ्गीत बुझेका होलान् भन्ने पनि लाग्थ्यो र लाग्थ्यो के जीवन बुझेका होलान् भन्ने पनि लाग्थ्यो मलाई त्यसकारण चाहिँ अर्को के हुन्थ्यो भनेदेखि चाहिँ अब संसारको माध्यम रेण्डोपाल प्रत्येक एकजना माओवादीसँग प्रत्येक एकजना लडासँग एउटा रेडियो त हुन्थ्यो नै होइन अब त्यो हुनु भनेको तपाईँको आवाज हुन्थ्यो होइन त्यो हुनु भनेको रेणोपालको आवाज हुन्थ्यो होइन समाचारका विषय बाहेक अन्य विषयहरूप्रति गीत सङ्गीतप्रति पुरै विश्वस्त होइन साहित्यप्रति सङ्गीतप्रति जो आम साहित्य र सङ्गीतको विषयहरू छन् तिनीप्रति हामी अथवा म भनौँ पुरै विश्वस्त थियौं संसारका केही विषयहरू बाहेकमा त्यस चाहिँ त्यति ठुलो साहित्यप्रति दखल राख्ने त्यो प्रागिक र त्यो अध्ययन भएको मान्छे त म होइन त्यो खालको प्रागिक दृष्टिकोण म राख्न सक्दिनँ तर मोटामोटी हेर्दाखेरि चाहिँ नेपाली साहित्य कुन धारबाट कुन टेन्डेन्सीबाट अगाडि बढ़िराखेको छ भन्ने mm -hmm. कुरा म बुझ्न सक्छु जस्तो कि हाम्रो तारा राईजीले छापामार युवतीको डायरी लेख्नुभयो ah, होइन इलामको बहिनी इलाम त्यो त्यति धेरै चर्चा हुन सकेन जबकि उहाँ युद्धमा होमिनु भएको थियो युद्धमा लाग्नु भएको थियो होइन उहाँलाई सबै कुरा थाहा थियो युद्धमा के हुन्छ सशस्त्र युद्धमा के हुन्छ उहाँले चाहिँ लेख्नुभयो तर त्यो त्यति धेरै नेपाली मिडियाले नेपाली साहित्य जगतले रेस्पोन्स गरेन तर एउटा प्रहरीको हाकिमले छापामारको छोरो भन्ने लेख्यो हेर्नुहोस् न होइन उसलाई सायद गस्तीमा जाँदा एक दुईवटा माओवादी देखा होला कतै दौड भिडन्तमा पाँच सात मिनट उसले केही साहसपूर्ण सङ्घर्ष गर्नु परेको होला त्यो बाहेक उसले माओवादी जान्दैन माओवादी बुझ्दैन होइन तर उसले यद्यपि मलाई उहाँको नाम पनि थाहा छैन यद्यपिको चिन्ता एनीवे माफ गर्नुहोला मलाई नाम चाहिँ याद भएन तर छापामारको छोरो चाहिँ धेरै नै मान्छेहरूले पढे रुचाइएको विषय हो मतलब उहाँले गलत लेख्नु भयो अथवा ठिक लेख्नु भएन भन्न खोजेको होइन नेपालमा साहित्य क्षेत्र खास गरी त्यो परिस्थितिको लेखनमा जो देखे होमिए रतिनली तिनले खास त्यही परिदृष्टिलाई उतारेका छन् उनीहरू पछाडि छन् होइन त्यसको बारेमा दुई चार दिन घुमेर डाँडा हाम्रो केही वरिष्ठ पत्रकारहरू पनि हुनुहुन्छ होइन उहाँको नाम उच्चारण गर्न चाहन्न उहाँहरू केही अन्तर्वार्ताको आधारमा एकदमै उहाँहरू उहाँहरूको पुस्तकहरू एकदमै चर्चामा आउँछ त्यस के लाग्छ भनेदेखि चाहिँ आवाज विहीनहरूको भुइँ आवाज चाहिँ एउटा सिन्डिकेट छ नेपालमा अहिले पनि मैले मुख्य अखबारका कविताहरू मुख्य अखबारका साहित्यिक पेजहरू कोलमहरू अध्ययन गर्ने गर्छु मलाई हाँसो लाग्छ आफैलाई होइन हिजोसम्म कहाँ थिए को थिए नचिनेका मान्छेहरू होइन एक्कासी कहाँबाट उठाएर एउटा माला लाएका ला मान्छेहरू होइन जोगीकै भेषमा हिँडेर चुरोट बुङ उडाएर अनि उनी चाहिँ एउटा नेपालको हनाहार साहित्य होइन अनि चाहिँ त्यो फेरि कस्तो पनि उनीहरू चाहिँ ग्रुपिजम आई मिन ग्रुप गरेर होइन समूहगत बनायो राति कतै बस्यो खायो रलपल गऱ्यो अनि बिहान सबैले सल्लाह गरेर एउटा चीज तयार गर्यो र एउटाको नाम र फोटो हाल्यो यो नै के त भन्दा मेन स्ट्रिमको साहित्य भन्ने जुन नेपालका मूलधारका मिडियाहरूमा देखिन्छ मलाई हेर्नुहोस् मलाई हाँसो लाग्छ हामी कहाँ गइरहेको छौँ त्यस अहिले पनि भोपीको कविता पढ्नु पर्ने स्थिति छ भन्नुभएको कुरो मैले बुझेँ जस्तो किताब आज राति बेलुका बेन्डिङ हुँदैछ हजुर बजारमा आएको छैन भोलिपल्ट दैनिक अखबारमा चाहिँ यो वर्षको सबभन्दा उत्कृष्ट कृति भनेर छापिएको पनि हामीले पनि देखाछौँ त्यस्तो हुन्छ र अलिकति हामी गम्भीर प्रकृतिको सोचाई गम्भीर प्रकृतिको चेतना राख्ने मान्छेले त्यो स्तरको पुस्तकमा चिजहरू आओस् भन्दा हामी ठान्छौँ होइन तर जब किताबहरू हेरिन्छ मैले त्यही हो तीन पाना चार पाना आ, पेज फर्काइसकेपछि अब यो किताब चाहिँ गयो भन्ने लाग्छ र मैलाई सामाजिक सञ्जालमा पनि निकै खो रूपमा आउनुहुन्छ नि है त म व्यक्तिगत रूपमा अत्यन्तै एकदमै के भन्ने कमजोर दिल भएको एकदमै मिलनसार एकदमै भावुक मान्छेमा व्यक्तिगत रूपमा म जति पनि मान्छेहरूसँग अहिलेसम्म मा सङ्गत गरेँ उनीहरूले मलाई लामो समयसम्म सम्झेको मसँग रेकर्ड छ इतिहास छ र भेट्दाखेरि मसँग खुसी भएको दुख सुख आदान प्रदान गरेको पनि मसँग अनुभव छ त्यस कारण म त्यति धेरै अराजक होइन तर जब मलाई रान्तिप्रति टिप्पणी गर्न मन लाग्छ देशको यो अवस्थाप्रति मलाई जब हीनता बोध हुन्छ अनि म केही समय मैले होस गुमाउँछु केही समय मलाई एकदमै सायद मलाई यो सायद रोग हुनसक्छ यद्यपि म गएको छैन डक्टर होइन तर यो देशको परिस्थिति देख्दा होइन सपनाहरूको हत्या सपनाहरूको चाहिँ अन्त्य भएको महसुस गर्दाखेरि चाहिँ मलाई एकदमै डिप्रेसन हुनुहुन्छ त्यस त्यो मैले चाहिँ दिन्छु, जेसुकै सोचोस् मान्छेले यसलाई चाहिँ फालिदिनु पर्छ यसलाई होइन होइन बाहिर असर जेसुकै गरोस् भन्दा पनि चीज यही हो भन्ने लाग्छ के होइन यही, यही हो चिज ठोस कुरो यही नै हो होइन मान्छेले डर मानेर अथवा कसैले केही भन्नुला कि भन्ने कुराको हेक्का राखेर वा व्यवसायिक छविलाई चाहिँ आँच नपुगोस् मलाई भोलि कतै नियुक्ति गर्न कतै केही जाहिर खानालाई मलाई समस्या नहोस् भनेर मान्छेले आफ्नो व्यक्तिगत चरित्रलाई मेन्टेन गर्न त एउटा कुरा छ तर त्यो मलाई आवश्यक मलाई प्रभाव रहेन किनभने किन प्रभाव रहेन भनेदेखि चाहिँ मैले त्यताप्रति धेरै चासो दिन्न होइन सम्पर्कको हिसाबले प्रबुद्ध व्यक्तिहरूसँग सम्पर्कको हिसाबले सम्बन्धको हिसाबले प्रबुद्ध मान्छेहरूसँग भेटघाट गर्नुपर्छ सम्बन्ध राख्नुपर्छ सम्बन्ध राख्नुपर्छ उहाँहरूलाई सम्मान गर्नुपर्छ भन्ने त म ठान्छु ठान्छु नै होइन तर के भने उहाँहरूको डरको कारण उहाँहरूले मलाई केही भन्नुहोला भनेर आफ्नो दिलजी बाजा बजाउनु भएको हो कि होइन दिलजीका कुरा सुनिराख्दाखेरि समय बितेको थाहा हुँदैन जति मिठो लेख्नुहुन्छ जति खरु लेख्नुहुन्छ बोली पनि उति नै मिठो रहेछ दिलमायालाई सम्बोधन निकै गर्नुहुन्छ नि दिलमाया मेरो प्रेमिका हुन् तर मैले समेकवश उहाँसँग विवाह गर्न सकेन मेरो चाहिँ माघी विवाह भयो किनभने म संस्कारिक मान्छे पनि यो हिसाबले एउटा छोरा भइसकेपछि अब मामाको छोरी लिनुपर्छ भन्ने अब घरमा बा आमा कुरा होइन त्यस कारण मैले अब उहाँहरूले भने अनुसारको बिहा गरेँ र फलस्वरूप दुईवटा बच्चा भयो एउटा छोरा एउटा छोरी उनीहरू हुर्किसके ठुलो भइसके र अहिले त छोरीले पनि धेरै प्रश्नहरू गर्ने भइसकिन् मलाई दिलमाया चाहिँ मेरो प्रेमिका हुन् हिजो पनि थिइन् अहिले पनि छिन् र भोलि पनि भइरहने छिन् उनको बारेमा मैले पनि लेखाएको एउटा लामो स्टोरी लेखाएको मैले यहाँ लेखेको सानो हराब छ मेरो अलिकति उहाँसँग मेरो केही समय अगाडि भेट भएको थियो भेट भइसकेपछि र छुटिसकेपछि मेरो आवासमा आइसकेपछि लेखिएको सानो संरचना छ तपाईँलाई सुनाउँछु मलाई त बिजुलीका खम्बाहरू पनि दिलमाया जस्तो लाग्छ चितौनतिर गइरहेका मोटरहरू पनि दिलमाया जस्तो लाग्छ आकाशमा उडिरहेका जहाज पनि दिलमाया जस्तो लाग्छ आशीर्वाद होटल अगाडि उभिएको जो कोही पनि दिलमाया जस्तो लाग्छ उसीने को अंडा संग रिडबुल खाईर देखे जस्तो जस्त मुगल बजार दिलमा जस्तुवन विमस्थल साइपन उठने विम भिन्द बाट दिलमायाले पठाएको रुमानी तस्विर छाटीमा डासेर महसुस गर्छु जिन्दगीको धावन मा मेरा चाहना र सपनालाई सफल अवतरण गराउन नसके पनि कम्तिमा उड्न त उड्यो नि हाम्रो पीरतीको जहाज अवतरण हुनका लागि उड्न जरूरी छ उडिसकेपछि पहाड़सँग ठोकिने कुरा र बादलमा कतै हराउने कुरा कोहिरो भित्र अल्मल्लिने कुरा गति र उचाइ पक्रन नसकिने कुराको पूर्व अनुमान गर्न सकिन्न मध्यत भित्ता को घड़ी दुई बजाई सको मीदाऊन सकता छेन मानव म दम कुरो यीहूं रखी रह मा उठी उठी रहे को पनी नौ महीना हुन हार्दैछ ओ माई गड हिमालको बरफ जस्ता यी मेरा पगलिएर ले भोपी लेते नदी बन्दैछन् थाहा छैन यो नदीमा कति भेलबारी भोग्छन् कति जंगाहरू ओर्लिएर आउँछन् कति दोभान त्रिवेणीहरू मिसिएर आउँछन् मैले यो लेखेर एउटा चर्चित अनलाइनमा पनि यसको धेरै लामो हरब छ समय कम भयो सबै सुनाउन सकेन अनलाइनमा आयो प्रकाशन भयो धेरै पाठकहरूले पनि यसका प्रति टिप्पणी राख्नुभयो र खास गरी दिलमाया स्वयं उहाँले पनि अध्ययन गरिसकेपछि हाम्रो प्रेम अझै मजबुत भयो भन्ने चाहिँ मलाई लाग्छ उहाँले मलाई फोन गर्नुभयो रुनुभयो र मेरो शब्दहरूले अत्यन्तै आघात पुराएको अत्यन्तै मर्माहित बनाएको र अब म चाहिँ तपाईँलाई कहिले पनि नराम्रो दृष्टिले नहेर्ने उहाँले वचनबद्धता पनि गर्नुभयो घर घरदेशमा आउनुभएको केही समय अगाडि घरदेशमा हुँदै हाम्रो प्रेम थियो र उहाँ जागिरको खोजीमा अमेरिका नजिक एउटा टापु छ त्यहाँ हुनुहुन्छ अहिले तपाईँसँग कुरा गर्न आएको कुरा पनि उहाँलाई थाहा छ र उहाँले अब त विश्व रेडियो नेपाल सुनिन्छ मैले उहाँलाई सुन्नको लागि पनि आग्रह गर्छु अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार यो संक्रणता अब नई सकता प्राध्यापक प्रत्येक आंदोलन अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का उदगार सुनी रह अभिव्यक्ति मध्यम उद्घार में यहां सृजना पठान सकू पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काईडी उदगार एट जीमेल श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरङ्गमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा हुनुहुन्छ लुकेका प्रतिभा युवा प्रतिभा हुनुहुन्छ है बागमुङ तर गरा भन्ने माइती होइन झुन्डिएर मरू भने अग्लो तारे बिर्छ धेरैथ कुरा सुन्छु मनमा रुमाल बुन्छु त्यही रुमाललाई हेरी हेरी सधैँ एक्लै रुन्छु मदिरा खाई ढलु भने हिमाल जत्रो किन तिमीले बाटो मोड्यौ दिल मेरो टोड्यौ डोटोमा बोलाएर चौबाटोमा छोड्यौ बाँच्ने मान छैन मलाई मा मुटु भरि पिर्छ झुन्डिएर मरू भन्ने डोरी छिन्ने पिर्छ हामी अग्लो तारे पिर्छ यति टक्क टक्क हजुर गीतका प्रत्येक शब्दहरू तौलेर लेख्नु भएको छ क्या हजुर हजुर यो चाहिँ म सायद भविष्यमा रेकर्ड गर्ने पनि मेरो योजना छ तर तत्कालै तत होइन मलाई के लाग्छ भने एउटै व्यक्ति कवि पनि थिए गीतकार पनि थिए रचनाकार पनि थिए आख्यानकार पनि थिए कथाकार पनि थिए भन्ने जो नेपालमा जो टेन्डेन्सी छ नि मलाई यो पनि गलत छ जस्तो लाग्छ होइन जस्तो तपाईँको आफ्नै छवि छ होइन नेपालको एउटा प्रिय आवाज गाउँ आवाज र साहित्य प्रति धेरै नै झुकाव भएको ऊर्जाशील साहित्य व्यक्तित्वहरूलाई धेरै नै प्रेरणा दिने एउटा मिठो आवाज तपाईँको व्यक्तित्व दै होइन म मेरो व्यक्तित्व चाहिँ खास गरी केही फुटकर कविताहरू लेखनमा चाहिँ होस् भन्ने लाग्छ मलाई त्यसकारण चाहिँ गीत चाहिँ मेरो सहायक रुचिको विषय हो तर भविष्यमा चाहिँ यो, यो चाहिँ अत्यन्त मलाई पनि मन परेको र केही साथी भाइ बीचमा सुनाउँदाखेरि चाहिँ उहाँहरूले पनि मन परा भएर मैले सायद यसलाई रेकर्ड गर्छु होला छिटोभन्दा छिटो रेकर्ड होस् रेडियो नेपालबाटै हामी मुख मिठाई मिठाई दिल्ली सानी मगरले बोलाउँला यो कविताको अलिकति सानो पृष्ठभूमि भन्छु यो कविता चाहिँ मैले बाँचेको जीवनको दुईवटा धराताल फरक फरक धरातालको विषयमा मैले लेखा हो यो किनभने अहिले म जो जीवन बाँचिरहेको छु यो, यो जीवन चाहिँ मैले धेरै समय बाँचेन लामो समय बाँच्न सकेन त्यसकारण चाहिँ जिन्दगीको तालमेल मिल्न नसक्दा चाहिँ कस्ता खालका समस्याहरू आउँछन् अनुभूति आउँछन् भन्ने कुरा चाहिँ यो कविताले खास गरी सन्देश दिन्छ र यसको शीर्षक चाहिँ जंगली मान्छे भन्ने छ आजकल म हिँड्ने बाटोहरूमा बुकी फूल फुल्दैनन् मेरो बाटो छेक्ने उन्युका पातहरूमा पुतली झुम्मिएको देख्दिन मैले तिर्खा मेटाउने कुवाको पानीमा मृगको जुठो हुँदैन खै किन नौठो भएको छ आजकल मैले निदाउने बिस्ताराको वरिपरि जंगल देख्दिनँ यसलाई फेरि पनि पढ्न चाहन्छु आजकल म हिँड्ने बाटोहरूमा बुकी फूल मेरो बाटो छेक्ने उन्युका पातहरूमा पुतली झुम्मिएको देख्दिनँ मैले तिर्खा मेटाउने कुवाको पानीमा मिर्गको जुठो हुँदैन खै के अनौठो भएको छ आजकल मैले निधाउने बिस्ताराको वरिपरि जङ्गल देखिनमा आइपुगे यस्तो कुन संसारमा आइपुगे यस्तो मृत्यु पत्र हुने कमिजको खल्तीमा दमको औषधि छ जीवनको मूल्य भुलेर पनि जग्गाको भाव सम्झना छ एक गिलास महाको लागि खुले आत्मसमर्पण गरेको छ मैले बाँचेको जंगल यस्तो थिएन बडो अचम्म लाग्दैछ मेरा पाइतलहरूमा किन तीखा कािजे का भोकला मेटाउने कंदमूल का जरा किना भेटी छेन डिंगा खोज्ञ हिड़ गोठाला किना मुरली बजा छे बच्चा बोक बुढ़ो बाजी संसार सुनसान गुरास को रातो ठुंगे मखेटा भिजाऊपो में निस्फिक्री उड़ी डांफे चरा थे हिउ पकले मूल फूटे बगि जरा पार्टी बाघ कवितामा सबभन्दा छोएको हरफ मलाई यो लाग्यो मैले तिर्खा मेटाउने कुवाको पानीमा मृगको कस्तो राम्रो बिमा छन् त्यहाँ के हुन्थ्यो प्रकृति कहाँ छ र हामीसित त्यही हो अब तपाईँ अलकन्टार जंगलमा खोल्सा खुल्सीमा केही दिन बिताउनु भयो भनेदेखि तपाईँलाई पानी कहाँ छ भन्ने कुरा हुन्छ खोज्न जानुभयो भने त्यो पानी अलिकति फोहोर हुन्छ हात खुट्टा टेकेर मुखै गाडेर कुवामा पानी खाएको अनुभव त छ नि छ र जनावरहरूले पनि त्यही गरी नै खान्छन् नि दाखेर जनावरको पाइलाहरू जंगलमा हिँड्ने मान्छेले चिन्न त गाह्रो छैन नि मेरो घरले यसरी टेकेर जुठो हालेको त अनुमान गर्न सकिन्छ दिलजी दिल खोलेरै आफ्ना मनका कुराहरू भन्नुभयो कार्यक्रम उद्धारमा आज घर देश परदेश बहुमुखी प्रतिभाका धनी र लुकेका प्रतिभालाई हामीले रेडियोमा बोलाउन पायौँ आफ्ना कुराहरू ऐना रा झै राख्नुको के भन्नु वि माग्न त मन छैन तर साहित्य संगीत भन्ने कुरा त्यो लामो समय सायद श्रोताहरूलाई पनि सुनिरहनु मन लाग्दैन होला तर मलाई त एकदमै खुसी लाग्यो मेरो आवाज विश्वभरि पुगेको छ नेपाल आदि राज्यभरि मलाई सुन्नु भएको छ मलाई एकदमै खुसी लागेको छ पहिलो कुरा अर्को कुरा रेणु नेपालमा मेरो आउने सपना त कुनै थिएन तर संयोगले मेरो ऊर्जाशील जीवनको एउटा प्रयत्नले गर्दा आज रेणु नेपालमा आउन अवसर पाएँ मेरो सानो उमेर छन्दाका रेणु नेपाल ने गाउँमा बसेर रेणु नेपाल सुन्दाका समयहरू मैले सम्झिरहेको छु र खास मेरा कविताहरू सुनिदिनु मेरा केही रचनाहरू यहाँहरूले सुनिदिनु सम्पूर्ण श्रोताहरूलाई मैले एकदमै मुरीमुरी धन्यवाद दिन चाहन्छु र नेपाली लेखन साहित्यमा एउटा फरकधार स्थापित गर्ने र खास गरी हामी जस्तो भइ मान्छेहरू दूर दराजबाट गाउँ घरबाट जन्मेका हामी जस्तो मान्छेहरू अगाडि आउनुपर्छ भन्ने लाग्छ मलाई त्यसको निम्ति यहाँहरूले पनि पक्कै पनि मलाई जस्तै अन्य मान्छेहरूलाई पनि अन्य मित्रहरूलाई पनि सहयोग गर्नुहुनेछ तपाईँप्रति रेणुपाल प्रति म आभारी नै छु श्रोताहरू आजको उद्गारमा रहनुभयो बहुमुखी प्रतिभाका धनी लुकेका प्रतिभा दिल निशानी मगर्जी रहनुभयो उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस हार्दिक जना शुभेच्छा जनाउँदै प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद र यो उद्गारबाट म रमेश पौडेल पनि विदा नमस्कार